हजुर सु हजुर यस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 नमस्कार अर्पण अर्पण सधैका रेडियो पाँच मेगा सरकारले निर्वाचन ऐन कानूनलाई अन्तिम रूप दिने विषयमा छलफल गर्ने भएको छ आज बस्ने मन्त्री परिषदको बैठकले निर्वाचन कानून र निर्वाचनको मिति घोषणाका विषयमा छलफल गर्नेछ सरकारी वार्ता टोलीका सदस्य जानकारी दिएपछि असन्तर्ता र निर्वाचन कानूनका विषयमा सरकारले धारणा बनाउने मन्त्री परिषद स्रोतले जनाएको छ दलहरूले थ्रेसोर लगायतका विवाद समाधान गर्न नसकेपछि सरकारलाई नै कानून टुङ्गो लगाउने जिम्मेवारी दिएका हुन् निर्वाचनको मिति घोषणा र निर्वाचन कानूनलाई अन्तिम रूप दिने भने दलहरूसँगको छलफलपछि मात्रै दिने सरकारको तयारी रहेको छ आजको बैठकमा अन्य मन्त्रालयगत एजेण्डाका विषयमा पनि छलफल हुनेछ मन्त्री परिषद बैठक दिउँसो तीन बजे बोलाइएको छ नेकपा माओवादीको उपाध्यक्ष सीपी गजुरेलले एकीकृत माओवादीसँग एकता हुने हुनसक्ने उहाँले आफूले ए माओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष डाक्टर बाबुराम भट्टराई गुटलाई दलाल र गद्दार घोषणा गरिसकेकोले पार्टी एकताको कुनै सम्भावना नरहेको बताउनु भएको छ ए माओवादीसँग पार्टी एकता सम्भव भएको दावी गर्दै गजुरेलले राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा गजरेलले निर्वाचनको मिति घोषणा हुन साथ मुलुकमा अर्को द्वन्दको घोषणा हुने चेतावनी दिनु भएको छ उहाँले भन्नुभयो निर्वाचनको मिति घोषणा गर्नु भनेको अर्को द्वन्द शुरू गर्नु हो चार दलको सिन्डिकेटले त्यसको तयारी गरिएको छ चुनावको मुखमा वैश्य बिउताउनु र त्यसलाई काउन्टर दिन युथ फोर्स बिउताउने चार दलले निर्वाचनको नाममा मुलुकलाई द्वन्द्वमा धकिल्ने प्रचण्ड श्रीबहादुर देव केपी ओली र अब माधव कुमार नेपाललाई बोलाएर मङ्सिर पन्ध्र भित्र निर्वाचन गर्न दबाब दिइरहेको उहाँले दावी गर्नु भएको छ उहाँले नेकपा माओवादी सहितका आधा दलहरूलाई बाहिर राखेर गरिने निर्वाचनको औचित्य नहुने स्पष्ट पार्नु भएको छ दिल्लीलाई खुसी पार्न मुलुकलाई दुन्दमा धकिल निर्वाचन नगरौ यथास्थितिमा निर्वाचन गर्ने दुस्साह हा गर्नेलाई हामी ठिक बनाउँछौ जबरजस्ती गरिने निर्वाचन हामीहरूलाई मान्य हुँदैन नेपाली जनता खुसी नभई निर्वाचन हुन सक्दैन उहाँले खिलराज रेग्मी नेतृत्वको सरकारले कुनै पनि हालतमा निर्वाचन गर्न नसक्ने ठोक्वा गर्नुभयो प्रमुख निर्वाचन आयुक्त लीलकण्ठ उप प्रेदी आज भारत जाँदै हुनुहुन्छ आयोग दोस्रो संविधान सभा निर्वाचनको तयारीमा जुटिरहेका बेला विद्युतीय मतदान प्रणालीका विषयमा जानकारी लिन उहाँ भारत जान लाग एक, एक सय उन्चालिसवटा दल दर्ता भएका छन् यति ठूलो संख्यामा रहेका दललाई मतदान गर्न मिल्ने मेसिनको खोजी भारत जान लागेको उपले बताउनु भएको छ मैले भारतमा तीनवटा दललाई एउटै मेसिनमा समाहित गरेको मेसिन बनेको छ भन्ने सुनेको छु उप्रेदिले भन्नुभयो नेपालमा प्रयोग गर्न उपयुक्त हुन्छ किन हुन भन्ने बारेमा त्यसबारे जानकारी लिनेछु यसैबीच निर्वाचन आयोगले आगामी आइतबारदेखि सोह्र जिल्लामा नमुना संविधान सभा चुनाव गराउने भएको छ निर्वाचन आयोगको बुधबार बसेको बैठकले तराई पहाड़ हिमालका सोह्र जिल्लामा नमुना मतदान शुरू गरेको निर्णय गरेको हो मकामपुरको तीसवटा गाविसमा गरिएको अनुसन्धानले उन्तिस प्रतिशतमा कुनै न कुनै किसिमको अपङ्गता भएको देखाएको छ मातृ शिशु अनुसन्धान क्रियाकलाप संस्था मिराले अपङ्गता भएका महिलाहरूको प्रचन स्वास्थ्य सम्बन्धी गरेको अनुसन्धानले सो देखाएको हो तेह्र हजार छ जनामा संख्यात्मक र जनामा गुणात्मक अनुसन्धान गरी त्यसको उन्तिस प्रतिशतमा अपंगता भएको तथ्याङ्क सार्वजनिक गरेको हो रा गोर्खा कप फुटबल प्रतियोगिताको दोस्रो सेमी फाइनलमा बिहिबार थ्री स्टार र मनाङ मर्स्याङ्गी क्लबी प्रतिस्पर्धा हुँदैछ खेल दशरथ रङ्गशालामा दिउँसो तीन बजेपछि हुनेछ थ्री स्टार जावला खेल क्लबलाई र मनाङ मछिन्द्रलाई हराउँदै सेमी फाइनलमा पुगेका हुन् दुवै टोली बिहिबारको खेल जित्दै वर्षको पहिलो नकाट प्रतियोगिताको उपाधि नजिकै पुग्ने योजनामा रहेका छन् यो सिजनमा केही नयाँ खेलाडी अनुबन्धन गरेका यी दुई टोली बीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ बिहिबारको खेलको विजेताले उपाधि आर्मी आर्मी हो. दिउसै एक बजीको अर्पण खबर सकियो म सुजिता बिदा हुन्छु नमस्कार